पुष्पलाल र तुलसीलालको विवाद कम्युनिस्ट आन्दोलनमा क्षति जति प्रयास गर्दा पनि पुष्पलाल र तुलसीलालको मेल नहुने भयो उहाँहरूमा समझदारी गरेर गरे पार्टीलाई नेतृत्व प्रदान गर्ने चिन्तन नै आएन पुष्पलालजी डोमिनेटिङ क्यारेक्टरको मान्छे उहाँ दोस्रो हुनै नचाहने तुलसीलालमा पुष्पलाललाई पनि सँगै लिएर काम गर्न सक्ने क्षमताको अभाव थियो एकपटकको घटना तुलसीलालले कुन बाटो भन्ने पुस्तिका निकाल्नु भयो त्यसको जवाबमा पुष्पलालले मूल बाटो लेख्नु भयो म बनारसको पार्टीको बैठकमा गएको बेला पुष्पलाललाई तपाईँले यो के गरेको तुलसीलालले लेखिहाल्नु भयो तर तपाईँले यसरी लेख्न नहुने थियो भने अनि पुष्पलालले भन्नुभयो जाउँ बेनियाबाग पार्कतिर तपाईँसँग लामै कुरा गर्न मन लागेको छ हामी दुईजना बेनियावाग पार्कतिर गयौँ मैले उहाँलाई भने हेर्नुहोस् तेस्रो महाधिवेशनमा तुलसीलाल महामन्त्रीमा चुनिए पनि सबैले तेस्रो महाधिवेशनको नेता पुष्पलाल भनिरहेका छन् फेरि तपाईँमाथि अरूलाई सहयोग गर्दैन भन्ने आरोप पनि छ यस्तो बेला तपाईँले तुलसीलाललाई पुरा सहयोग गरी राजाको फौजी विरोधमा आन्दोलन उठाउने कार्यलाई पुरा गराउनुहोस् तपाईँ सफल हुनुहुन्छ र वास्तविक अर्थमा तेस्रो महाधिवेशनको नेता भन्नुहुन्छ पुष्पलालले मलाई महामन्त्री स्वीकार गर्नुहोस् तपाईँ र म मिलेर काम गरौँ भन्नुभयो म यो कुरा सुन्दा तीन छक परे, मैले भने मलाई तपाईँले भन्न नहुने कुरा भन्नुभयो तपाईँलाई महामन्त्रीको प्रस्ताव त मैले तपाईँसँग सल्लाह नै नगरी तेस्रो महाधिवेशनमा नै राखेको कु। हुँ यस कुरामा तपाईँसँग कुनै सल्लाह भएको थिएन तर परिस्थिति अनुकूल भएन जे भए पनि तपाईँ त ठुलो नेता हो तपाईँले सबैलाई समेट्नुपर्छ आजको आवश्यकता पनि यही हो तेस्रो महाधिवेशनलाई सफल ऐतिहासिक महाधिवेशन बनाउनु पर्यो पुष्पलालमा अहमको भावना थियो आफूभन्दा माथि कसैलाई स्वीकार गर्न नसक्ने उहाँको मनोग्रन्थी पर्यो उहाँले आयोजना गर्नुभएको चौथो महाधिवेशनमा महामन्त्रीका हैसियतले प्रतिवेदन पेश गर्दा मनमोहन अधिकारी र मोहनविक्रम सिंहलाई रायमाझी परस्त राजावादी भन्नुभएको छ उहाँले मनमोहन र मोहन विक्रमको वक्तव्य यति तोडमोड गरेर व्याख्या गर्नुभएको छ कि उहाँहरू दुवैलाई जबरजस्ती रायमाझी स्तरमा पुर्याउनु भएको छ जति सुकै तर्क गरे पनि कसैले मनमोहन अधिकारीलाई दरबार परस्त मान्न सक्छ मोहन विक्रमसँग असहमत भए पनि उहाँलाई दरबार भन्ने कुरा कसले पत्याउँछ पुष्पलालको यस्तो शैलीका कारण उहाँलाई मान्ने हामी मात्र उहाँबाट अलग भएको होइनौँ हामी पछि मोननाथ मदन भण्डारी नारायणमान बिजुक्छे मधु गुरूङ लगायत लुग सबै अलग भए अन्तिममा त उहाँ एक्लो हुनुभयो बलराम उपाध्यायले मात्र साथ दिनुभयो पुष्पलालको प्रतिद्वन्दी तुलसीलाल होइन तेस्रो महाधिवेशनको राजनीतिक नेता त पुष्पलाल हो यो त दुनियाँले बुझेको कुरा हो यो कुरा बुझेर पुष्पलालले तुलसीलाललाई पनि साथमा लिए सबैलाई समेट्ने नीति लिएको भए र तेस्रो महाधिवेशनको आह्वान अनुरूप निरङ्कुश पञ्चायती तानासाको विरोधमा देशमा आन्दोलन उठाएको भए पुष्पलालको राष्ट्रिय व्यक्तित्व र उहाँमा रहेको ऊर्जा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउँथ्यो र पुष्पलाल आजभन्दा अझै ठुलो व्यक्तित्व हुनुहुन्थ्यो पुष्पलाल र तुलसीलालका बीचमा खुल्ला मतभेदका कुरा आउन थाले त्यसपछि उहाँहरू एकै ठाउँमा बस्न नसक्ने अवस्था सृजना भयो तुलसीलालले बनारस छोडेर दरभङ्गा आई आफ्नो कार्यालय चलाउन थाल्नु भयो पुष्पलाल बनारसमै बसेर काम गर्न थाल्नु हाम्रो प्रयास दुवै नेतालाई मिलाएर पार्टी चलाउने कुरामा नै रहिरहेको थियो यसका लागि हामीले कतिपटक बनारस दरभङ्गा ओहोरदोहोर गरेका छौँ धेरै दिनको प्रयासपछि दुवै नेताहरूलाई एक ठाउँमा बस्ने आआ्नो तितुपिरो पोख्दै फोहोर मैला पखाल्ने र नयाँ एकताको साथ अघि बढ्ने कुरामा सहमति भयो दरभङ्गामा पार्टीको केन्द्रीय कमिटीको बैठक आयोजना गरियो त्यस बैठकबाट पार्टी आन्तरिक व्यवस्थापनका लागि आचार संहिता बनाइयो नेपालका कम्युनिस्टहरूले आन्तरिक पार्टी जीवन चलाउन बनाएको आचार संहिता यो पहिलो थियो त्यसपछि हामी अब पार्टी चल्ने भयो भनेर ढुक्क भयौँ दुवै नेताहरूलाई हेड क्वार्टर जिम्मा लगाई हामी आफ्नो कार्यक्षेत्रमा फर्कियौँ दुई नेता एक हुनुभयो भन्ने हाम्रो विश्वास धेरै दिन टिक्नै पाएन पुष्पलाल र तुलसीलाल बीचको फाटो कम हुनुको सट्टा झन् बढ्दै गयो पुष्पलालले आफ्नो नयाँ पार्टी खोल्नुभयो तुलसीलालले पुरानै पार्टीलाई अगाडि बढाउनु मलाई एउटा घटना सम्झना हुन्छ सोभियत कम्युनिस्ट पार्टी र चिनिया कम्युनिस्ट पार्टीबीच मतभेद सार्वजनिक बैचकको विवाद उठेको थियो त्यसबेला विश्वका कम्युनिष्ट पार्टीहरूमा यी दुई मध्ये कुन पार्टीका पक्षमा लाग्ने भनेर विभाजन हुँदा हाम्रो केन्द्रीय कमिटिको बैठकले महत्त्वपूर्ण प्रस्ताव पारित गरेको थियो बैठकले हामी निरङ्कुशताका विरूद्ध सङ्घर्ष भएको हुनाले सोभियत कम्युनिष्ट पार्टी र चिनिया कम्युनिष्ट पार्टी दुवै पार्टीका विचार राम्ररी बुझ्न पाएका छैनौँ हाम्रो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा भइरहेको ध्रुविकरणमा रुस वा चिन कतैपट्टि लाग्दैनौँ विश्व कम्युनिष्ट आन्दोलनका दुईवटा ठुला पार्टीलाई विश्व कम्युनिष्ट आन्दोलनको रक्षा गर्न आग्रह गर्दछौँ भन्ने प्रस्ताव पारित गरेको थियो मैले यो कुरालाई यहाँ उल्लेख गर्नुको कारण के भने त्यसबेला यो प्रस्ताव धेरै महत्त्वपूर्ण थियो भियतनाम कम्युनिष्ट पार्टीले होची मिनको नेतृत्वमा यस्तै प्रस्ताव पारित गरी रुस र चीनको विवादमा तटस्थ बसेर अमेरिकी साम्राज्य विरोधी भियतनामी जनताको सङ्घर्षलाई ठूलो उचाइमा पुर्याउन सफल भएको थियो आफ्नो लडाईमा रुस र चीन दुवैको सहयोग लिन सकेको थियो तर हामीले किन आन्दोलन अगाडि बढाउन सकेनौँ यसको मूल कारण हाम्रो पार्टीमा एकता नहुनु तथा तुलसीलाल र पुष्पलालका बीच फाटो रहनु हो यी दुई नेताले एकता गरी आन्दोलन अघि बढाएको भए हामी पनि आफ्नो न्यायोचित आन्दोलनमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सक्थ्यौँ भियतनाम युद्धताका होची मिनले सोभियत कम्युनिस्ट पार्टीको अर्डर अफ लेनिनको सम्मान प्रदान गर्न आमन्त्रण गर्दा अहिले यो सम्मान लिन मस्को आउन सक्दिनँ मैले लेनिनकै काम गरिरहेको छु भनी पदक लिन जानुभएन उहाँले आफ्नो आन्दोलनप्रति यति एकाग्रता देखाउनु यसैको परिणाम उहाँ भियतनाममा चामत्कारिक क्रान्ति गर्न सफल हुनुभयो तेस्रो महाधिवेशनले निर्माण गरेको सङ्गठन टिकाउन नसकेकोमा पुष्पलाल र तुलसीलालको मात्र दोष छैन उहाँहरू पछिका हामीको पनि कम जिम्मेवारी छैन म आफैले असफल भएको अनुभूति गरेको छु मैले पुष्पलाल र तुलसीलालको बीचमा समझदारी बनाउन धेरै प्रयास गरेँ एकपटक वाम बुद्धिजीवी आनन्ददेव भट्ट मेरो घरमा आउनुभयो उहाँ बनारसबाट आउनुभएको रहेछ उहाँले बनारसको खपर सुनाउनु भयो पुष्पलाल र तुलसीलालको विवादको कुरा भयो उहाँले भन्नुभयो तपाईँलाई साथीहरूले सम्झिरहेका छन् तपाईँ बनारस बस्ने गरी आउनुहोस् पुष्पलाल र तुलसीलाल बीच तपाईँले मात्र समझदारी गराउन सक्नुहुन्छ मैले यहाँको काम छोडी कसरी बनारस गएर बसौँ भने मैले त भरमकदुर प्रयास गरेँ तर असफल भएँ सायद का पार्टीका दुवै नेतामा मध्यस्थता गरी समन्वय गर्ने मेरो औकात पुगेको थिएन क्यारे र हामीबीच यस्ता केही साथीहरू पनि थिए जो पुष्पलाल र तुलसीलालको विवादमा आगोमा घिउ थप कमजोर र आत्मविश्वास नभएका साथीहरू पनि हुँदो रहेछन् उनीहरू नेताहरूलाई लडाउने र गुट बनाउने गुटमा आफ्नो ठाउँ सुरक्षित गर्ने गर्थे कस्ता साथीहरू घर पोलेर खरानी घस्ने विश्व कम्युनिष्ट आन्दोलनमा रुस र चीनको दुई धार देखिएपछि दुवै नेताहरू आआफ्नो पार्टीको अस्तित्व जोगाउन कोही रुसतिर त कोही चीनतिर लाग्नुभयो यस्तो स्थिति भएपछि हामीले पूर्वकोशी प्रान्तीय कमिटिको बैठक गऱ्यौँ हामीले तुलसीलाल वा पुष्पलाल कतैतिर नलाग्ने निर्णय गर्यौँ बरु अब अरू नेताहरूसँग जेलबाट छुटेर आएपछि प्रवासमा रहेका नेताहरूसँग संलग्न भएको राष्ट्रिय स्तरको पार्टी सम्मेलनमा मात्र भाग लिने र त्यो नहुन्जेल प्रान्तीय स्तरमा नै सीमित रहेर काम गर्ने गरी हामी पूर्व कोशी मेचीका पार्टीको काम अघि बढाउन लाग्यौँ यस्तै प्रकारले दाङ पार्टी कमिटी पाटन पार्टी कमिटी लगायतका अरू पार्टी कमिटीहरूले पनि दुवै नेताहरूमा कतैतिर नलाग्ने आआफ्नो क्षेत्रमा काम गर्ने निर्णय गरे यही कुरा गर्न दाङ जिल्ला पार्टी सचिव शिवराज गौतम विराटनगर आउनुभयो त्यसवखत म जेलमा थिएँ तेस्रो महाधिवेशनले गठन गरेको केन्द्रीय कमिटी छिन्नभिन्न भयो पार्टी अलग अलग गुटमा विभाजित भयो तर पनि तेस्रो महाधिवेशन नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक महत्त्वको महाधिवेशन त्यस महाधिवेशनले राजासम्म घोडा टेक्ने नेतृत्वलाई हटाएर हसिया हटाउन अंकित रातो झण्डालाई अझ उचाइका साथ फहराएर कम्युनिष्ट पार्टीको क्रान्तिकारी छवि अघि बढाउँदै खुल्ला सङ्घर्ष गर्ने उद्घोष गर्यो महाधिवेशनले पार्टीभित्रका दरबार प्रस्तलाई चकनाचुर पारेको थियो यद्यपि रायमाझी डरुफाले केही समय कम्युनिष्ट पार्टी चलाइराख्यो उनको साइनबोर्ड मात्र थियो तर जनताको नजरमा त्यो कम्युनिष्ट पार्टी थिएन रायमाझीको पार्टी पनि फुट्यो त्यसबाट कृष्णराज शर्मा र विष्णुबहादुर मानन्दर अलग हुनुभयो विष्णुबहादुर मानन्दले अलग्गै पार्टी खोल्नुभयो कृष्णराज वर्मा रायमाझीलाई छोडेर रा स्वतन्त्र बन्नुभयो कालान्तरमा रायमाझी नाङ्गिँदै राजाको मन्त्री र रा राजपरिषदको सभापति हुँदै खुल्ले राजाको मान्छेका रूपमा प्रकट भए रातो झण्डालाई झुक्न नदिएर बुलन्दीका साथ फहाउने काम तेस्रो महाधिवेशनले गर्यो तेस्रो महाधिवेशनको महत्त्व केमा छ भने यसले नेपाली जनताको तत्कालीन सङ्घर्ष र कार्यनीतिको सवालमा सुस्पष्ट सोच अघि सारेको थियो सम्प्रभुता सम्पन्न संसदको स्थापना गर भन्ने माग सबै बामपन्थी र प्रजातन्त्रवादीहरूको निरङ्कुश पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्षको साझा माग हुनुपर्छ यसैमा कार्यगत एकता गरी आन्दोलन अगाडि बढाउनुपर्छ तेस्रो महाधिवेशनको यो कार्यनीतिक सोच दुई सालको आन्दोलनमा मुखरित भयो र दुई सालको संविधानमा स्थापित भयो तेस्रो महाधिवेशनले निर्माण गरेको सङ्गठन छिन्नभिन्न भयो तर यसले स्थापित गरेको सोच देशभरि घन्की रह्यो